प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्री रत्नगर दिन मेन रोड काज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 रतनगर अस्पताल प्राली, रतनगर दुई मेन रोड टाणी चौक चित्त फोन शून्य छप्पन्न पांच साठी तीन से एक चालीस नमस्कार पाँच मेगा सुनिरहनु भएको बिहान रत्नगरमा गइराटर प्रहरीले बरामद गरेको छ रत्नगर बाह्र डुम्री चोक स्थित सड़क छेउमा बेवा अवस्थामा दुईवटा ट्राक्टरमा चौध ठण्डा सालको काठ बरामद गरेको इलाका प्रहरी कार्य रत्नगरले जनाएको छ वीरेन्द्रनगरमा रहेको कालिका सामुदायिक वनबाट ल्याएको सो कार्ड चाहिँ ट्याक्टर आधारमा प्रहरी कालय रतनगरका प्रहरी नायब निरीक्षकी पौडेलले जानकारी दिनुभएको छ गई राति साढे नौ बजेतिर नियन्त्रणमा लिएको काठ र राति नै जिल्ला वन कालय पठाइएको पौडेलले बताउनु भएको छ सामुदायिक वनकी उपभोक्ताहरूले चिरानका लागि लैसा प्रहरीले अनुमान गरेको छ कसले र कहाँ लैजान लागेको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनु भएको छ इलाका प्रहरी रत्नगरले काठ तस्करलाई नियन्त्रणमा लिने र लागू औषध नियन्त्रण गर्ने मुख्य प्राथमिकता दिएको छ नेपालका लागि अमेरिकी राजदूत विलियम पिटर बोडले आफ्नो मुलुक नेपालमा छिटो संविधानसभा निर्वाचन होस् भन्ने पक्षमा रहेको बताउनु भएको छ एकीकृत एक माओवादी अध्यक्ष प्रचण्डलाई आज बिहानै उहाँकी निवास लाजिमपाटमा भेटेर राजदूत बोर्डले अमेरिकाले सदैव नेपालमा शान्ति स्थिरता र विकास चाहेको बताउनु भएको छ लाजिमपाट स्रोतका अनुसार पश्चिममा शक्तिले नेपालमा संविधानसभा निर्वाचन नचाहेको भन्ने माओवादी उपाध्यक्ष बाबुराम भट्टसाईको आरोपको खण्डन गर्नु भएको छ भट्टसाईको अभिव्यक्तिले नेपाली जनमानसमा भ्रम सृजना गरेको भन्दै बोर्डेले दुखाएको प्रचण्डको निजी सचिवालयका एक सदस्यले बताएका छन् हामीले चुनाव हाल्न खोजेका छैनौँ अमेरिका छिनु छिटो भन्दा छिटो निर्वाचन होस् भन्ने पक्षमै छ भन्दै बोडेले भट्टराईको आरोप सही नभएको तर्क गरेका थिए पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले केही दिन अघि राजधानीमा भएको एक कार्यक्रममा पश्चिमा शक्तिहरूको अनिच्छाका कारण आगामी मंगीमा हुने भनिएको संविधानसभा निर्वाचन अनिश्चित बनेको टिप्पणी गर्नुभएको थियो भने ट्विटरमा पनि सोही खालको अभिव्यक्ति दिनुभएको थियो यस्तै भेटमा राजदूत बोडेले निर्वाचनका लागि आवश्यक सबै प्रकारका सहयोग गर्न रहेको समेत बताउनु भएको छ निर्वाचन कानूनका कतिपय प्रावधानमा रहेका विवाद तत्काल सुल्झाएर निर्वाचन मिति घोषणा गर्न बोडेको सुझाव थियो यसैबीच एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री परिषदका अध्यक्ष खेलदास रेग्मी बीच आज छलफल भएको छ मन्त्री परिषदका अध्यक्ष रेक्मीसितै बा... बालुवाटारमा भएको भेटवार्तामा चुनावको मिति आवश्यक ऐन कानून र चुनावी वातावरण बनाउने विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ निर्वाचन कानूनमा रहेका विवादित विषय टुङ्गाउने विषयमा छलफल गर्न उच्च स्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ समितिको काले नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन कानूनमा विवादित रहेका थ्रेसोड समानुपातिकको सीट संख्या लगायतको विषयमा छलफल हुनेछ यस्तै संविधान सभा चुनावको मिति र चुनावी माहौल बनाउने विषयमा पनि दलहरूले छलफल गर्ने तयारी गरेका छन् यसअघि मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले निर्वाचन सम्बन्धी विवादहरू आजसम्म टुङ्गो लगाउन दलहरूलाई आग्रह गर्नुभएको थियो दलहरूले पनि विवाद समाधानको उपाय खोज्न कार्यदल बनाएका थिए कार्यदलले सुझाव सहितको प्रतिवेदन समितिमा पेश गरेको आज शीर्ष नेताहरूले त्यही प्रतिवेदनको आधारमा सहमति खोज्ने तयारी गरेको नेताहरूले जानकारी दिएका छन् एघार बजेपछि बस्नेछ राप्रभा केन्द्रीय कार्य को बैठक आज बस्ती पार्टी कार्य धुमवारही बिहान एगार बजे बस्ने बैठक संविधान सभा निर्वाचन को मिति तोक्न सरकार दवाब दामी राजम श्रेष्ठ जानकारी द्वक बैठक में नेता कार्यजन लगातल होने वहां बैठक में आगामी संविधान सभा निर्वाचन का उम्मीदवार चयन का विषय में सवारी दुर्घटनामा परि ज्यान गुमाएका चितवन रत्नगर थिका गंगबहादुर पराजुलीका आफन्त र स्थानीयले आज बिहान पूर्व पश्चिम राजमार्ग एक घण्टा अवरूद्ध गरेका छन् प्राजुलीलाई ठक्कर दिने गाड़ीको पहिचान गर्नुपर्ने र क्षतिपूर्तिको माग शहीद स्मृति क्याम्पस अगाडि उनीहरूले सड़क अवरूद्ध गरेका हुन् घटनाका सम्बन्धमा दिउँसो जिल्ला प्रहरी कार्यालयमा वार्तामा बस्ने सहमति भएपछि अवरूद्ध सड़क बिहान साढे आठ बजेपछि खुलेको थियो घटनामा मृत भएका श्रीमती सरस्वती सड़कमा सुतेर सांकेतिक स्वरूप सड़क अवरुद्ध करे रत्न नगर तीन शांति चोक बस्ने गंगाबाद रची हिजो बिहान नंबर नखुले गाड़ी लेक्कर दि मृत्यु भुटोलबाट दुध लिएर काठमाडौँ आउँदै गरेको ट्याङ्कर दाहदिनको जोगीमालाबाट त्रिसूली नदीमा खसेको छ अब एक घर पाँच चार चार नम्बरको ट्राक्टर त्रिसुलीमा खस्ता दुईजना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ दुर्घटनामा पनि ट्याङ्कर चालक रूपन्दै बुद्ध नगरका यज्ञबहादुर थापा र अर्का एक यात्रो हराइरहेका छन् विवार राति करिब एक बजेतिर ट्याङ्कर त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका ट्याङ्करका सहचालक प्रकाश पौडेलको भने काठमाडौँमा उपचार भइरहेको छ सड़क में जमे मटो रैंकर सड़क बा चिप्लिए नदी में खस सकने अनुमान प्रहरी तिरिशुली नदी में बाढ़ी आय कारण हराइजी में कठिनाई तिरिशुली में डूबे टैंकर नदी के बगाकर मीटर तलबाई कमलरी संयुक्त संघर्ष समितिको आह्वानमा गरेको तराई बन्द आज चौथो दिन पनि जारी रहेको छ बन्दका कारण तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ बन्दका कारण यातायातका साधन संचालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था उद्योग व्यवसाय मंगलबारदेखि नै ठप्प भएका छन् संघर्ष समितिले सरकारसँग वार्ता गरिरहेको भए पनि वार्ता निष्कर्षमा पुग्न नसक्दा बन्द छन् लम्बिँदै गएको छ सरकारसँग बिहिबार भएको वार्तामा कमलेरीहरूको एघार बुधे माघहरूमध्ये नौवटा मागमा सहमति भएको संघर्ष ज्यान गुमाएकी सृजना चौधरीलाई कमलेरी राख्ने युवराज पक्राउ गरेर अनुसन्धान गर्ने वा अनुसन्धान गरेर पक्राउ गर्ने भन्ने विषयमा कुरा नमिलेको र मृतक कमलेरीहरूका परिवारलाई दश लाख क्षतिपूर्ति दिने विषयमा भने क्रा नमिलेको नमिले नमिले संयुक्त संघर्ष समितिले जनाएको छ समितिले आज फेरि छलफल गरी निष्कर्षमा पुग्ने समितिका सचिव सन्तोष रहितले जानकारी दिनुभएको छ उत्तर र दक्षिण कोरिया बीच औद्योगिक मजदुरहरूको पुनर्स्थापन औद्योगिक क्षेत्र सञ्चालन लगायतका विषयमा वार्ता हुने भएको छ यस वर्षको शुरूदेखि निकै उत, उत्सर्गमा पुगेको यी दुई देशबीचको विवाद अहिले समाधान भएको छ हिजो मात्रै उत्तर कोरियाले दक्षिण कोरियालाई वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले जनाएको छ यसअघि उत्तर कोरियाले सीमामा मिसाइल तैनाथ गरेको दक्षिण कोरिया आक्रमण गर्ने चेतावनीले सङ्कटको स्थिति निम्ताएको भए पनि विश्व समुदायको आग्रहमा उक्त संकट टरेको थियो यसका साथै उत्तर कोरियाको केसाङ औद्योगिक क्षेत्रमा कार्यरत दक्षिण कोरियाका हजारौं मजदुरलाई विदाय गरिएपछि उनीहरूको पुनर्स्थापनको लागि उत्तर कोरियालाई दबाव बढ़ेको थियो सीमा र खाने विवादबाट बिग्रिएको उत्तर र दक्षिण कोरियाको सम्बन्ध खतरनाक अवस्थामा पुगेपछि संयुक्त राष्ट्रसंघले समेत वार्ताबाट समाधान खोज्न आग्रह गर्दै आएको थियो रा गोर्खा कप फुटबल अन्तर्गत आजबाट नकाउट चरणको खेल शुरू हुँदैछ त्रिपुरेश्वर स्थित दश रंगशालामा दिउँसो सोबा तीन बजेपछि शुरू हुने खेलमा मनाङ म स्याङदी र मच्छिन्द्र कल हिँड्नेछन् मच्छिन्द्र समूह एक विजेता हो भने मनाङ समूह सीको उपविजेता हो आजको विजेताले अब सेमी स्थान सुरक्षित गर्नेछ आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिज बीच प्रतिस्पर्धा हुँदैछ खेल पाली समय अनुसार दिउँसो सभा तीन बजेपछि ओभरमा शुरू हुनेछ पाकिस्तान मिसोहाको कप्तानीमा मैदानमा उत्रिनेछ भने वेस्ट इन्डिजको नेतृत्व भए इन्डियन डाभुले सम्हालेसन यसअघि गै राति सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकालाई 26 रनले पराजित गर्दै भारतले विजयी शुरूआत गरेको छ इङ्ल्याण्डको कार्डिफमा जितका लागि तीन सय बत्तीस रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा विकेट गुमाएर मात्र तीन रन बनाएको थियो उसका लागि रायन म्याकरले एकहत्तर एक एबिडी तरी तथा रोबिन पिटर सनले अडसठी रन बनाएपछि टिमको हार टार्न सकेका छैनन् पहिले ब्याटिङ गरेको भारतका लागि शिखर धावनले सर्वाधिक एक सय चौध रन बनाएका थिए यस्तै रोहित शर्माले पैसठी रविन्द्र जडेजाले सत्तालिस रन बनाएका थिए जिसँगै भारतको दुई अङ्क भएको छ